स्वागत गर्न चाहन्छु लिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला बेच्नु नि तपाईँको साथमा तपाईँसँगै छ म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउने गर्छौँ दुई बजीको अर्पूर्ण समाचार लगत्तै आउँछ करिब करिब तिन बजेसम्म र व्यवसायमा रहेर विशेष गरी तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्त घर परिवार इष्टमित्र साथीभाइसम्म पनि आउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफ्नो आफन्तलाई घर परिवारको लागि साथी सङ्गीको लागि इष्टमित्रको लागि कुनै सन्देश छ भने आउनुहोला तपाईँ आउने दुईवटा बाटो आज पनि हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न ती र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्दैछ र अर्पण समर्पणको श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ यति बेला कोही साथी आइसक्नु भएको छ विष्णुजीले मलाई इसारा गरिसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो कहाँबाट को बोल्दै हुनुहुन्छ दाह खानीबाट रोस्ने के छ रोशनीजी हाल खबर अनि के गर्नुहुन्छ अरे हाम्रो रोशनीजीले पढ्दै हुनुहुन्छ कुन लेभलमा इलेभेनको इक्जाम दिएर बस्नु भएको कस्तो भयो इक्जाम रोशनीजी खाजा खानु भएको छैन र त्यही भएर पो सानो सानो सान। सोले बोल्नु भएको रहेछ मैले सुन्ने गरेँ त बोल्नुहोस् न बल्ल बल्ल बल्ल बल्ल सुनेको छु मैले हजुर ल अनि आज अरू पर्सम्म रुममा आउनु भएको छ सम्झिनुहुन्छ हुन्छ रोशनीजी आउनुभयो खुसी लाग्यो अहिले भने विमस्कार रोशनीजी आउनु भएको थियो बेला दाह खानेदेखि अर्पण समर्पणको श्रृङ्खला कोराकबाट शान्ति हाम्रो शान्तिजीलाई मैले नचिनेर सोधे चाहिँ पक्कै पनि होइन है <laughs> के छ शान्तिजी हाल खबर एकदमै बेला पनि भएको छैन एकैछिन पछाडि अनि अरू के छ नयाँ नयाँ व्यस्त नै हुनुहुन्छ हाम्रो शान्तिजीलाई सोमबार पनि उयो मङ्गलबार पनि उयो आइतबार पनि उयो है सधैँ केही नाच्छ ल ठिकै छ निकै नै व्यस्त हुनु भएको छ व्यस्त रहनुहोस् तपाईँले काम गरिराख्नु भएको छ तपाईँ कामबाट तपाईँलाई बिहे भएर पुगेछ अहिले मेरो साथी राधिका हो उसको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ शान्ति जे खालकोमा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुलाई यसरी नै माया गरिराख्नुहोस् है हस् ल नमस्कार नमस्ते श्रृङ्खलामा रहेर हामी तपाईँको सम्झना तपाईँको आफन्तसम्म पुर्याइराखेका छौँ आफन्तलाई सम्झिन चाहनुहुन्छ घर परिवारलाई सम्झिन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै छ को साथी फेरि लाइनमा हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ कमलाको पछाडि के छ तमाङ हो हजुर अनि के गर्नुहुन्छ यहाँले यत्तिकै बसिबसा खासै खानुभयो कि खानुभएको छैन मेरो पनि भइसक्यो अनि आज अर्पण समर्पणमा आउनु भएको छ कतिको सुन्नुहुन्छ कार्यक्रम सुन्नुहुन्छ हजुर ल सधैँ सुन्नुहोस् माया गर्नुहोस् फोन पनि गर्दै गर्नुहोस् सुनेर मात्र बस्ने होइन है त आउँदै गर्नु होला है हुन्छ कमलाजी आउनु खुसी लाग्यो आउँदै गर्नु होला है ल नमस्कार, नमस्कार। कमलाजी आउनु भएको थिएँ यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा हामी तपाईँको माझमा एउटा निकै नै मिठो आवाज राख्छौँ आज अर्पण समर्पणको व्यवसायमा मैले विशेष गरी नेपाली फिल्मका अलि पुराना पुराना गीत सङ्गीतहरू तपाईँको माझमा लिएर उपस्थित भएको छु र यति बेला तपाईँको लागि राख्न चाहन्छु एउटा निकै नै मिठो खालको निकै नै तपाईँलाई मनपर्ने खालको गीत छ समयले चुट दियोस् तर आफ्नो मान्छे आफ्नै हुन्छ न देखे भावी ले न देखे, ले देखे, ले देखे समय लेते चुट दियोस् चाहे दुःखको पहाडो भइयोस् तर मनको नाता मनले जिन्छ आफ्नो मान्छे आफ्नै हुन्छ न के नै मिठो आवाज तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पण त्यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ अर्पण सम्म बरको यो श्रृंखलामा रहेर विशेष गरी हामी तपाईको सम सेना तपाईको आफन्त सम्म पुर्याउँछौ तपाईको सम सेना साथको लागि हामी हरेक दिन आउने गर्छौ तपाईलाई थाहा नै छ र तपाई पनि आउन चाहनुहुन्छ भने आउनु होला दुईवटा बाच तपाईको लागि खुलेछ यदि बेला कोही साथी आइ सक्नु भएको छ नमस्कार अ हजुर नमस्कार तपाईको को बोल्दै हुनुहुन्छ हजुर म शक्तिखोरबाट निलम अधिकारी शक्तिखोरबाट निलम अधिकारी हजुर हजुर के गर्नुहुन्छ निलम जी अजिर बस्ि बसाई बस अजिर अनि अर्पण समारोहमा आज पहिलो पटक हो र हजुर यो कार्यक्रम चाहिँ पहिलो पटक हो अरुमा चाहिँ पहिले नै भइसक्यो अरुमा चाहिँ भइसक्या थियो अर्पण समारोहमा चाहिँ पहिलो पटक हो है हजुर हजुर अनि यो अहिलेको प्रोग्राममा चाहिँ अहा अनि कति ग सन्नु हुन्छ कार्यक्रम आलका आलका समय आजीर आजीर। समय फोन है? कहिले <laughs> नटुङ्गियो धनकुटाको पवनजङ भण्डारी होइन नेपालगञ्जको अर्को साथी हुनुहुन्छ भरत साई अनि अर्को रुकुमको साथी हुनुहुन्छ जितेन्द्र खड्का अर्को थानको काठमाडौँको हुनुहुन्छ सुदन तामाङ अर्कोजना हुनुहुन्छ दाङको धर्मराज बस्नेत अर्को रामेछापको हुनुहुन्छ भरत बुढाथाकी बुढाथोकी अर्को हुनुहुन्छ सुर्खेतको दीपक आचार्य शक्तिखोरदेखि आउनु भएको थियो र विष्णुजीको इसारा छ कोही साथी फेरि कहाँबाट हुनुहुन्छ हाम्रो कुराको साथीहरूले पनि कति मजाले ठुलो ठुलो सोले बोल्नु भएको थियो नेपालीबाट कति सानो सोले बोल्नु भएको गर्मी बढ्दैछ शीतलकोता छ भनेर खोज्ने लाइन आयो भने फ्यान चलाएर बस्ने त्यही त हो भने हैन भनेपछि गाह्रो भइरहेछ है गर्मी बढी छ लल ख्याल गर्नुहोस् आफ्नो है गर्मी समयमा अलिक बढी ख्याल पनि गर्नुपर्छ है अनि आज सबलजीले सम्झिने क्या हुन्छ खुसी लाग्यो अहिले भने विधा हुन्छ है त ल नमस्कार जी आउनु भएको थियो यति बेला नि पनि देखि र अर्पण समर्पणको यो श्रृङ्खलामा विशेष गरी तपाईँकै सम्झना साट्नको लागि तपाईँको सम्झना समर्पण गर्नको लागि हामी आउने गर्छौँ र यति बेला अर्को साथी पनि आइसक्नु भएको आफ्नो आफन्तलाई सम्झिनको लागि म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर काम साथी साथी पवन साथी पवन है? सम्झिनुहुन्छ कुन ठाउँको नाम लिएर थाहा छैन फाइनल फोर्स हो आर्मी आफूले सकेको ठाउँबाट सकेको क्षेत्रबाट गरिन्छ होइन अनि हाम्रो पवनजीको घर चाहिँ आफ्नो माधव सुवेदी दान दार्जिलिङमा एक्चुली रविन्द्र शाह भन्ने चाहिँ साथी थियो मेरो होइन हजुर हजुर उसको चाहिँ नम्बर मसँग रिलेट भएको छ रविन्द्र शाहलाई चिन्नु भने कसैले चाहिँ यो नम्बरमा फोन गरिदिनु भनेर नम्बर फ्ल्यास गर्नु मिल्थ्यो मैले तपाईँको नम्बर पक्कै पनि तपाईँको साथीले टिप्नुहुन्छ फोन नम्बर भनिदिउँ हजुर अन्ठानब्बे चौवालिस चौध एकाउन्न चौबिस नम्बर चाहिँ कसैसँग छ भने यो नम्बरमा फोन गरेर इन्फर्म गरिदिनु होला आइसे अगेन अन्ठानब्बे चौवालिस वाली है? पवनजी हुनुहुन्थ्यो यति बेला सबैको थियो अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् यति बेला भने फेरि एउटा मिठो आवाज नै तपाईँको माझमा राख्छौँ हरा सपना तिमी लाई मन पढ़ाऊ सपना पना ए हजुर, आज मैले गहना घरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चाँदी ज्यासलबाट ल्याएको नि कम बाठी बुढी हजुर पनि त्यो पनि भरिराख्नु पर्छ र हामी कहाँ ग्रह दशा राशि अनुसारका रत्नहरू सुनसादीका गरिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने कुरा सहर जानकारी गराउँदछौ सम्पर्क अनुप सुनसा छपन्न छ बयानब्बे दुई सय उनासे मोबाइल अन्ठानब्बे चार अनुप लामी छाने घर तथा खोटा सजावटका लागि तपाईँले एकपटक सम्झनै पर्ने नाम हामी हमी कहाीर कारोरमै दियलो भे संग शून्ना छपन्न पांच तिरासी सात सीस मोबाइल अंठानब्बे चार एकवन छयास चार सय उन्तीस अंठानब्बे चार तिरपन्न बयालीस आठ सतर शाखा कार्यालय मेन रोड नारायणगढ़ बैंक नजिक कुछ बैंक तथा वित्तीय संस्था को आवश्यक पड़े भर्टिकल भ्यानिसिंग फैनेसिंग पर्दा पाइन आसिया होम डेकोर समझो कोठा सजाने सपना पूरा हजुर सुनो नीट सुनना कम्प्यूटर नापदौल करी राशि अनुसार पत्थर का बीस एक सौ चार पांच मेगा हार्स कार्यक्रम अर्पण समर्पण व्यवसायिक विश्राम पछाडिको समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पण तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय हजार थम्बल र तपाईँलाई थाहा नै छ अर्पण समर्पणको श्रृङ्खलामा रहेर विशेष गरी हामी तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्त घर परिवार इष्टमित्र साथीभाइसम्म पुर्याउँछौँ सम्झिन चाहनुहुन्छ कुनै सन्देश दिन मन लागेको छ अलिकति टाढा पुग्नु भएको छ आफन्त घर परिवारबाट साथी सङ्गीबाट भने कुनै सन्देश तपाईँलाई छोड्नु पक्कै पनि परेको छ यदि त्यस्तो छ भनेदेखि तपाईँ आउनुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्दैछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र यही बाटो हुँदै कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी आउने तर्खरमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ थापा, थापा जी पहिलो पटक होइन पहिलो पटक हो त्यही त अर्पण समर्पणको लागि बेला बेला हुँदैछ खला नि है अनि आज कसलाई सम्झिनुहुन्छ हाम्रो ज्ञानजीले अह ज्ञानुजी उहाँसँग राम्रोसँग कुराकानी हुन नै सकेन बिचैमा डिस्काउन्ट भएको छ तपाई पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्नै छ शून्य छपन्न पाँच सय बत्तीस र शून्य छपन्न पाँच सय तेत्तिस यति बेला कोही साथी हुनुहुन्छ चिने जस्तो लाग्यो चिनिन जस्तो भोलि प्रजा सम्झिन मन लाग्यो विशेष गरी अनि मसँगै अनि पढ्नुहुने अनि स्कुलका सबै साथीहरूको लागि विशेष गरी चाहिँ विपना राधिका अनि त्यही सबै अनि मलाई सुशील भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि सुनाउनु चाहन्छु हुन्छ सुशीलजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला है ल नमस्कार सुशीलजी आउनु भएको थियो बेला ररपुर समर्पणको श्रृङ्खलामा तपाईँलाई पनि आउन मन लागेको छ आफ्नो आफन्तलाई सम्झिन मन लागेको छ भने आउनुहोला हामी कार्यक्रमको लगभग अन्तमा पनि आइपुग्न लागिसकेका छौँ यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार दिदी कहाँबाट हुनुहुन्छ खड्जी सकिएर एघारको परीक्षा दिनुभएको छ है यसरी नै माया गरिराख्नुहोस् न हराउनु होला है त आजी लभले नमस्कार खड्गजी हुनुहुन्थ्यो यति बेला सिद्धि देख्याउनु भएको थियो रयर पण्ड समर पण्डको श्रृंखलामा अर्को साथी पनि हुनुहुन्छ रे म उहाँलाई पनि स्वागत गर्छु नमस्कार आज नमस्ते दिदी कमाटको बोल्दै हुनुहुन्छ यो मेरो आठ पाल्पा देखि जमेर आठ पाल्पा देखिया कसो बनाम देवसारु देवसारु आज के गर्नुहुन्छ नि दिर्जे पहिले दिदी अहिले त पढ्दै हुनुहुन्छ कतिमा पुग्नु भयो ठिकै छ रिजल्ट राम्रो आओस् तपाईँले सोच्नु भएको जस्तै रिजल्ट तपाईँले पाउनुहोस् तपाईँलाई शुभकामना छ मेरो अनि पहिलोपल्ट घर समर्पणमा खुसी लागे नयाँ साथीलाई भेट्न पाएँ आउँदै गर्नुहोला फेरि फेरि पनि है आज को सम्झिनुहुन्छ नि कार्यक्रम मार्फत सम्पूर्ण साथीहरूको लागि नमस्कार सुन्नुहोस् देवजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ हाम्रो विष्णुजीले फुर्सद पनि पाउनु भएको छैन मैले पनि फुर्सद पाएको छैन सा। धेरै साथीहरूले धेरै माया गर्नु भएको छ र हामी अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ कोही साथी हुन। हुनुहुन्छ अरे लाइनमा नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अनि के मेरो साथी शक्तिरदेखि नै भन्दै हुनु त्यही भएर नेपालगञ्ज कति भयो घर तिन चार महिना भयो कहिले फर्किनुहुन्छ आफ्नो हजुर मेरो साथीहरू पवन भण्डारी अनि रामकृष्ण अधिकारी सुजन तामाङ दिपेन्द्र खड्का दीपक आचार्य अनि भरत बुढा थोकी सम्पूर्ण भरत साई भने चिन्नुहुने साथीहरूलाई हुन्छ हजुर धेरै धेरै धन्यवाद छ आउँदै गर्नुहोला है नमस्कार भरतजी हुनुहुन्थ्यो यति बेला शक्ति खोरदेखि आउनु भएको थियो र अर्पण समर्पणको आजको व्यवसायको हामी अन्तमा आइसकेका छौँ अब भने कार्यक्रमबाट छुटिनुपर्छ यदिन जहिलेसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै दे धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुन सुकेकोबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज जो फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णलाई हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु आज कार्यक्रममा आउनु भएको थियो रुस्नेज हुनुहुन्थ्यो त्यस्तै गरी शान्ति कमला निलम असफल पवन ज्ञानो सुशील खड्ग देव भरत तपाईँ सम्पूर्णलाई आफ्नो पटक हृदयदेखि नै धन्यवाद दिन्छु र तिनजेलसम्म फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ र अझ विशेष धन्यवाद दिन चाहन्छु मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र विष्णुप्रति होस् त अर्पण समर्पणको आजको व्यवसायबाट म प्रतीक्षा पन पन पनि बिदा हुन्छु नमस्कार अर्पा